um just for enjoy नमस्ते अनि धेरै धेरै स्वागत अभिवादन सु तपाईँ सम्पूर्णलाई तपाईँ सुनिरहनु भएको छ तपाईँको मनको आवाज रेडियो एनीवे जस्ट फोर इन्जिको योर स्ट्रिङ कलामा शोध बाईसँग रहेर कुरा गर्नको लागि सो रेडी छौ हामी दुई जना अनियर मा है आहा म प्रतीक्षा रामसो टेक्निकल सपोर्ट बाट मेट्रो राज अर्पण सबैखै लागि सदैखै लागि रेडियो अर्पण सुन्न भएको छ इन्टर्नेट अनलाइन मा radioarpan.com र radioarpan blogspot.com बाट पनि विश्वभर सुन्दा सक्नु होला हैस एनीवे कल गर्नको लागि नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी यो नम्बरमा कल गर्नु भयो भने तपाईँसँग कुराकानी आज अगस्त वान यानि फ्रेन्डसिप डे है विशेष गरी अगस्त वानमा चाहिँ फ्रेन्डसिप डे मनाउने गरिन्छ र धेरै साथीहरू आज फेसबुकमा पनि फ्रेन्डसिप डे भनेर चाहिँ उयस गरिरहनु भएको छ सायद हामीलाई पनि आज फ्रेन्डसिप डे हो जस्तो पनि लाग्छ <laughs> तर पनि आज हामी साथी सम्बन्धी कुराकानी गर्दैछौँ किनकि साथी कस्तो हुनुपर्छ साथीले निभाउनुपर्ने भूमिका कस्तो हुनुपर्छ विशेष होइन तपाईँसँग यही कुराकानी गर्छु विशेष गरेर फ्रेन्डसिप डे पनि रहेको छ त्यसैले साथी कस्तो हुनुपर्छ साथीले निभाउनु पर्ने भूमिका के के हुन्छ होइन भन्दैमा तिमी मेरो साथी भन्दैमा जब सुख दुःखमा त्यो निभाउने साथ निभाउन सकेन भनेर राज इसारा गरिरहनु भएको छ प्रज्ञा नमस्ते सरोजी लामा जुत पानीबाट है हजुर दाइ के छ हालखबर सबै ठीक छ दाइ खासै के छैन आराम हुन्छ अनि खाना खानु भयो अ खाना खाइसके दाइ भर्खरै कति खानु भयो सके सकेको जति हैन सकेको जति पानी सफान गरिहाल्नु है सकेको जति खानु भयो है अनि सफा नगरिदा फ्री छैन नि है हजुर ओके अनि सरोजी हजुर त कस्तो दिनहरु कसरी बितिराछन् जसो तसो दुःख सुख चलेकै छ अलिकति आगो बलेकै छिपेन्डिपे थ्याङ्क यू दिदी हजुरलाई <laughs> वास्तवमा <laughs> साथी भनेको दाई हरेक मान्छेले असल साथीको खोजी असल साथीको खोजी भन्छन् सायद सम्पूर्ण साथीहरूले म के भन्छु भने असल साथी नखोजेर कि बिग्रिएको साथी खोजेर बिग्रिएको मान्छेलाई चाहिँ असल मान्छे बनाउन नै त्यो पनि एउटा साथी हो है र त्यो भनेदेखि साथी यस्तो हुनुपर्छ एक आपसमा दुःख सुख मिल्ने ताकि म यो फ्रेन्डसिप डेको दिन परेको छ भाइ के भन्छ भने हरेक एरियाका साथीहरूले साथी खोज्दाखेरिमा असल साथीको खोजीमा भन्छ नि प्लिज त्यसो नबनिदिनु होला किनभने खराब व्यक्तिलाई पनि साथी बनाउनु नै एउटा के हो त फ्रेन्डसिपको परिभाषा हो भन्छु फर्स्ट अफ अल हजुरलाई दादालाई अनि मेरो साथी हुनुहुन्छ नजिकको साथी धेरै सम्झिरहेको छु गुरुङलाई रियल हरियो भन्न चाहन्छु त्यस पछाडि हिजो राधा कुमारजीले कल गर्नुभएको थियो उहाँलाई एकपल्ट म्यास म्यासेज नम्बर छोड्छु भाइ अन्ठानब्बे त्रिचालिस पैतालिस आठ नौ जिरो सात अन्ठानब्बे त्रिचालिस पैसा यसमा कन्ट्याक्ट गर्नु होला साथीहरू भन्नु पर्वती लामा निरु तामाङ न्याय निशा तामाङ सजिलो सन्जिला र रञ्जिता रानमगर महत्वपूर्ण मलाई सरुलामा भनि तीनले नतीनले साथहरुको लागि ओके थैंक यू फर कलिंग बाबाय थैंक यू बाइ बाबाय सो कल गो बाय गुरु सरोज लामा जितबानीबाट कुरा गर्ने गरेर उहाँसँग है एन्ड विद वाइज सुन्दै हुनुहुन्छ हामीलाई रेडियोअर्बन 104.5 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiourban.com बारे पनि सुन पाएको छ सो आज अगस्ट 1 है एक तारिक फ्रेन्डसिप डे होइन र आजको यो श्रृङ्खलामा विशेष त साथी कस्तो हुनुपर्छ भन्ने कुराकानी गरिरहेका छौँ सो अलिकति राजले चाहिँ के मिस्टेक गर्नु भएको छ यहाँनिर अर्को साथी हुनुहुन्छ स्वागत गरौँ हेलो नमस्ते भयो पावर पावर जीबी जीबी चिनेपछि भइहालिन्छ कि बाठतेमी, चाहँ तु कुड अपर तो. क्यो प्तनो प्तो? प्तनो मेरे लक्समी कर अधिभादी 2 São 2 बंभा निंग लक्समी डद कझी लक्समी ए couple? 6GG अध्याची है अध्याची 10 2-0 3-0 tabat背 upper marsh saying annyuréc Kenya idea is G teenage, let alone失 respective four staff and few support, are you one of the thqo am at least older quarter slash Nutori? taken Biku s देखा हिँदा दिनै बेला नदिनि अलि देखे थिए अरे फेरि दिन त देख्यो आजले खानु न भएन त के अ देख्यो मैले देखे कुरै नि काही छोड्छु खानि कुरा छोड्नु हुन्छ के है अगे एनीवे आजो फ्रेन्डशिप डे है म्याटी फ्रेन्डशिप डे थैंक यू सेम टु यु है थैंक यू सो फ्रेन्ड कस्तो हुन्छ पर्छ सुन भनेको कस्तो हुन्छ भन्ने त दु हप्तामा साथ दिने हैन भने पछाडि चाहिँ के भने त्यो ब्लक कल गरेर सता हाम्रो लक्ष्मीजीलाई चाहिँ सोता राख्नुभएको त्यस्तो नगरिदियो भने पछाडि दुःख सुखमा साथ दिने साथी वास्तविक असुल साथी हो स्वच्छ मित्र हो त्यस्तो मित्रता चाहिँ एकदम साँचो मित्रता हो है त ल ठिक छ अन्तमा डेलिगेसन हाम्रो सरोजलामाथि चाहिँ भोलि काठमाडौँ जान्छु भन्नुभएको थियो होइन काठमाडौँ गए पनि चितवन र चितोन बासीलाई माया नमारिदिनु होला भन्न चाहन्छु अनि हर्डली मिसलाई अनि हाम्रो घमण्ड राना मगर अनि निलाम अधिकारी अनि मेरो ठुलो मम्मी सिस्टरहरूलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु होइन यदि ग्रुप फ्रेन्डहरूले मलाई फोन गर्न सक्नुहुन्छ होइन ीबाट कल गर्नु भएको थियो लक्ष्मीसँग कुराकानी गरौँ एनवी तपाईँ पनि हामीलाई कल गर्न सक्नुहुने यसो राज टेक्निकल सपोर्टबाट एउटा गीत सुना है यति बेला गीत सुन्छौँ गीतपछि हामी तपाईँको साथमा अलिक कुराकानीको साथमा आउँछौँ सुन्दै गर्नुहोला कृष्ण <laughs>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 साथै इङ्ग्लिस कोरियन जापानिज लगायतका सम्पूर्ण ल्याङ्ग्वेजहरू कम्प्युटर बेसिक डिप्लोमा एकाउन्टिङ प्याकेज हार्डवेयर नेटवर्किङ र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाको लागि हामीलाई सम्झनुहोस् मल्टि एक चौहत्तर पैतालिस शून्य चौध र अन्ठानब्बे एक छत्तिस एकचालिस तिन सडसठी पुनश आधारभूत लेख तालिम सञ्चालन हुन लागिरहेको सहस जानकारी गराउँदछौ अबन्ड सर्भिस लोक दोहरी इन दो लाइविन कंसर्ट धन्य कार्यक्रम को best shawl system for high quality program कान्छु तिमीलाई मया त गर्छौनी हैन त्यो पनि सोध्ने कुरा हो र त्यसो भए बिहे गराउन त नाइँ दिदीको बिहे नै बाछेन मम्मीलाई सोध्ाऊ अ हो बेली बाछिला त्यसो भए पल्सर बाइकमा घुम्न जाऊ न त तर बाइक खै त एकै चिनाही म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक ल्याल्सुनी Wow, wow, बाइक रा एक सी सी एक सचीस का प्लाटिना बाइक जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस संपर्क बजाज कंपनी को आधिकारिक विक्रेता आशीर्वाद ऑटोमोबाइल प्रचार मगरी चौक चितोन शून्य छप्पन्न पांच तिरासी मोबाइल अंठानब्बे चार इकान बारह शून्य बत्तीस छोरा को बिहे का जिम्मा लक्ष्मी कपड़ा को जिम्मा मलाई तर भिडियो कैमेरा को जिम्मा कसला हजू हमीक शुभविवाह व्रतबंध पार्टी पिकनिक जन्मदिन लगायत विविध समारोहमा, में स्तरीय भिडियो सुटिंग अफलाइन अनलाइन डिजिटल भिडियो मेक्सिंग एडिटिंग टीफिल्मिल्मे में हमीक राख्होस् संपर्क चौधरी फोटो चौबीस कोटी चौक एवरेस्ट बैंक तल प्रोपराइटर चित्रराज चौधरी संपर्क मोबाइल अंठानब्बे सात तिरपन अठारह दुई सियानबे अंठानब्बे एक सौ बारह पचास छ सचासी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 ओहो, हो मैं तो मेरे सारे धोका दियो, फिर कई काम बिग्रेर हैरान। करोजो बिग्र होना इसका विश्वासी बनाने ठा कत हो किंता लिंस रत्नगर को सौरा चोक में सीएस कंप्यूटर सी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 ए कान्छा कता हिँडिस हातमा कलम र कावि पनि अङ्कल कम्प्युटर सिक्न हिँडेको नि ए का सिक्न थालिस त कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै सोरा चोक ढङ्ग प्लाजाको तेर्सो तलामा नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र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 ओइ सुन्न यार तेरो घर घर अगाडिको बाटो लाइन गएको बेलामा पनि झलमल देख्छु फेरि टिभी पनि हेर्छौ भन्छ तैले चमत्कार, चमत्कार होइन यार यो त रिस्टुर कमाल हो तपाईँ त्यही गएर आजै सोलर किनेर घरमा राख तेरो घर पनि झलमल भइहाल्छ नि हजुर हम कहा विभिन्न किसम का सोलर प्रीमियर सोलर वारी सोलर सोलर लैंड पाने को साथ ही इन्वर्टर सोलर का बैटरी सुपथ मूल्य में पाइन सात माट को सोलर जड़ान में टेबल फैन फ्री रिस वाट को सोलर जडान सम्पर्क रिस्टोर सन सोलर एन्ड सप्लाई किरण तिवारी अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौनानब्बे दीपक तिवारी अन्ठानब्बे चौध पच्चिस उनानब्बे बिस हुनुहोस् हामी कहाँ डेस्ट होम पनि पाइन्छ साथमा ग्राहकहरूलाई ध्यानमा राख्दै हाम्रो शाखा गैराकोटको भेरकुटी चोकमा पनि खुलेको सहर जानकारी गराउँदछौ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 well welcome this commercial break and you're listening to Radio on 104.5 megahertz reinternet online myradio1.com buddy sundabahecha program ho just for enjoy tumai ko sath ma sun hamile dui jana only ho ma ajra taing ta sabuda bata raj ma hai so program just for enjoy aaj ko yo shrinkhala ma biswastha hamile aaj august 1 friendship day tesari kati kasto hunu parcha kura gani gare rakheca sun anyway tumai ko pani sath hi sa hola तो साथी कस्तो दुःख केही परिवर्तन यो एक्काइसौं शताब्दीमा आएर अलिकति डेभलपमेन्ट त बढिरहेछ होइन त्यही सँगै यो साथीको पढाइभाषामा पनि थोरै डेभलपमेन्ट छ कि होइन विकास भइरहेको छ हामी त्यसो खोज गरिरहेका छौँ सुन्न सक्नु भाँस त्रिसठी तिन सय बत्तीस कल गर्न सक्नुहुनेछ अर्को साथीलाई स्वागत गरौँ हेलो तपाईँको आवाज बल्ल अलिक क्लियर आएको छ कहाँबाट बोमी बोमी है पनि तपाईँको अरू के छ हलखबर सुनाउनुहोस् न तपाईँको आवाज स्पष्ट आएन कि मोबाइल हल्लियो के लाग्छ आ, साथी कस्तो हुनुपर्छ भन्नुपर्दा निस्वार्थ भावना भएको हुनुपर्छ साथी भनेपछि सधैँभरि सहयोग गर्ने खालको सुखमा पनि दुःखमा पनि साथ दिने खालको हुनुपर्छ है जस जहाँ जाँ पनि मिल्ने खालको हुनुपर्छ निस्वार्थ भावना भएको हुनु साथी भन्नुपर्छ साथी हुनु पर्दै हुँदैन हजुर साथी भएपछि त गाह्रो हुन्छ नि त हो साथीलाई सम्पत्तिमा आयो है विपत्तिमा कोही छैन दाजुभाइ भनेर जस्तै भयो भने आएछ भूमिका सम्झनुहोस् विशेष गरी तपाईँहरू दुबैजनालाई टेक्निसियन दाजु राज दाजुको लागि र साथीहरू विष्णु मुक्तान सोधन कुमारी थिङ अनिता गोपाली अन्जना अधिकारी अङ्किता चालिसे तारा थापा लक्ष्मी गौतम तीर्थ रखाल मगर अनि चानु लो शर्मिला च्याङ केस लान बिन्दु मुक्तान शान्ता रुम्बा श्रीकुट चेपाङ सारा मुक्तान रविन मुक्तान नानु घलान धनमाया राई चमेली राई सरस्वती राई सुभोद्रा राई जुनी मुक्तान सपना प्रजा संसार चेपाङ लगायतबाट प्लस टूको इक्जाम दिएर बसिरहने सम्पूर्ण साथीहरू र अर्कोपूर्ण सुनेर बसिरहने साथीहरूको लागि So, so, Tapae your memory is an eggnum fast chahi. Katti dere zara gnaam katti chira lene ba hai. Aaj, aaj. Anyway, last time Tapae sang phuna lai, Tapae lai have a friendship day. Happy friendship day, eh? Thank you, Tapae. Sabi dhe ra hai hai. Happy friendship day, eh? Happy friendship day. Okay. Thank you for calling, buh-bye. Bye. So, मेमरी <laughs> <laughs> so, नाम तपाईँले आफ्नो एउटा गीत गएको छ तपाईँ सुपो लागि माया साइ नदिनुहोस् यो सङ्घ तपाईँको लागि माया मैया बना सीख लिखा रुने लस मान्दिनँ मन मन्दिनँ पत्याउदिनँ विश्वास गर पत्याउन mm -hmm. बैराग संसार माया लेता संसार लाई जीतागीसार जिता दुनिया लगा बनाया घास्ट नाती हरासी छोड़ी छुनो माया म साइनो म साइनोमा भुल्छ मुगाउँ योसम्म रहन्छु गाउँ योसम्म रहन्छ कभी होके जिंदगी बंदा छोड़ प्रोग्राम हामी फ्रेन्ड कस्तो हुनुपर्छ विशेष गरी साथीको भूमिका कसरी निभाउनुपर्छ भन्ने कुरा चाहिँ हामी गरिरहेका छौँ तपाईँ कल गर्न सक्नुहुनेछ सुन्दछ पूर्ण भाषा र तिन सय तेत्तिसको लाइनमा हैन लैजियो हाम्रो 144.5 मेगाहर्ज सुन भएको छ। सआनोस फटाफुल टु राल्स टेक्निकल सपोर्टबाट फोन उन सुए आवाजबाट हामी दुई जना सौं तपाईको साथमा प्रतीक्षा आरसम हरेक दिन आउँछौ हैन? खाने <laughs> 11 बजेपछि गर्न फुट खबर सकिने सकिनेबित्तिकै चाहिँ हामी तपाईको माझमा आउँछौ हैन? अनि र लगभग 12 बजेसम्म तपाईहरुले नै टिकर राख्ने गर्नु सो गईसाथै लाइनमा खडा हुनुहोस् स्वागत गर्नु हेलो हेलो हेलो साथी कस्तो प्रतीक्षा के लाग्छ अब <coughs> के भन्ने सुखमा साथ दिने त धेरै सुखमा मलाई साथ दियो भनेर कसैलाई भन्नु पर्दैन होइन सुखमा साथ दिनको लागि सबै हातहरू अगाडि आउँछन् तर जति बेला मान्छे दुःखमा हुन्छ जति बेला अप्ठ्यारोमा पर्छ जति बेला उसलाई एउटा साथीको आवश्यकता पर्छ त्यति बेला उसले त्यो साथ पाएन भने वास्तव साथी केही पनि होइन जस्तो लाग्न सक्छ त्यसैले मलाई चाहिँ सबभन्दा बढी चाहिँ दुःखमा साथ दिने साथी चाहिँ साथी हो जस्तो लाग्छ कि अनि ठुलो जीवनमा त्यस्तो साथी सकि छैन त्यस्तो साथी छ कि छैन भन्दा पनि त्यस्तो साथीहरू थुप्रै छन् नि भइहाल्छ जस्तो एउटा आफ्नो त्यसमध्येमा पनि एकदमै मिल्ने साथी हुन्छ कि त्यस्तो सबैजनासँग उस्तै हो मिलिन्छ होइन सबैजना साथीहरूको उस्तै केही दिन्छ मेरो उनीहरूप्रति पनि होला उनीहरूको म प्रति पनि छ होइन साथी कस्तो सा। एक्चुली कल लिउँ त्यसपछि कुराकानी गरौँ है अनि भाइ अर्को साथी लाइनमा स्वागत गरौँ हेलो सुक भएको छ है भाइ कल गर्दै गर्नु होला सुन्न सब त्रिसठी तिन सय बत्तिस मलाई के लाग्छ भने र प्रतीक्षा साथी मेरो धेरै नै सुन साथी भनेको चाहिँ एकदमै सुख दुःखमा साथ दिने होस् होइन सुखमा नभए पनि दुःखमा साथी सुखमा त त्यसै हुन्छ साथी नै होइन सुखमा सबै साथीहरू हुन्छन् रे सबै साथीहरू हुन्छन् तर दुःखमा चाहिँ साथी हुनुपर्छ आफूलाई जति बेला समस्या हुन्छ अप्ठ्यारो पर्छ पीडा हुन्छ होइन आफ्नो पीडा फुलाउनुको लागि साथीले एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छन् होइन र आफ्नो दुःख मात्र होइन त्यो दुःखलाई चाहिँ साथीले बुझिदियोस् र त्यहाँनिर आफूलाई चाहिँ एकदमै त्यो दुःख जुन समस्या परिरहेको छ त्यो समस्या समाधान गर्नको लागि उसलाई चाहिँ आफ्नो तर्फबाट सक्दो पहल गरोस् समस्या समाधानमा सहयोग गरोस् होइन त्यही नै साथी होला कि जब दुःखमा साथ दिन्छ त्यही नै साथी होइन त्यही त भनिन्छ नि जिन्दगीमा जन्मदै सबै नाता लिएर आएको हुन्छ अरे कि मान्छेले बाबाआमा होइन दाजुभाइ दिदीबहिनी सबै नाता जो जन्मदै लिएर आएको हुन्छ नि तर साथी भन्ने नाता चाहिँ जन्मेपछि पछिको यो नाता होइन यो यो नाता ना? भनेको ना ना ना ना यस्तो नाता हुन्छ जहाँ न रगतको सम्बन्ध हुन्छ मात्र यहाँ भावनाको सम्बन्ध हुने भा... गर्छ र यहाँ चाहिँ भावनाको कदर गर्ने गरिन्छ र माथि पनि हुन्छ है साथीको सम्बन्ध भनेको एन भए साथी लाइनमा स्वागत गरौँ हेलो हेलो हेलो नमस्ते नमस्ते भाइ नमस्ते Hi, okay, आवाज सो है? सो अब प्रोग्राम कल चाहिँ नगर्नु होला साथी है अब कल गर्नुको लागि चाहिँ हामीले के गरेका छौँ निषेध गरेका छौँ अब भोलि मात्र कल गर्नुहोस् है सो so, आज ल्याउने प्रोग्रामबाट बिदा माग्ने फुला भएको छ अगस्ट वान हो आज तपाईँहरूलाई थाहा छ फ्रेन्डसिप डे भाइ सम्पूर्ण जतिले पनि हामीलाई सुन्नु भएको छ जतिले पनि सुन्नु भएको छैन जतिले पनि कल गर्नुभयो तपाईँ सम्पूर्णलाई ह्याप्पी फ्रेन्डसिप डे है आज हामीलाई कल गर्ने साथीहरूमा हुनुहुन्थ्यो सरोज लामा जुटपानी भएको लक्ष्मी जुटपानी भएको छ भूमिका मकवानपुरबाट है तपाईँ सम्पूर्णलाई धन्यवाद सुनेर साथी नै पनि थ्याङ्क सुझाव चल्ला प्रतिक्रियाको लागि सुन्ने सम्पूर्ण तिन कल गर्न सक्नुहुनेछ अन्तिममा आत्मकिसम पुलुगलाई गीतले दिएको मायाबाट प्यार र प्यारको अनुसरण हैन एकछर्दै टेक्निकको सबर्के मित्र राजले पनि धेरै धेरै धन्यवाद दिदे आजको कार्यक्रम जोसपर इन्जोको यस श्रिंकाबाट म प्रतीक्षा मसुम एकै साथ बिदमागछु नमस्कार आउ न लाउ न आउ न लाउ न आउ न लाउ न